शुभ प्रभात यो हो दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी र शुभ बिहानीको अर्को एउटा र विभिन्न श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा छु म प्रतीक्षिह तपाईँलाई थाहा नै छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला लिएर हर हामी हरेक दिन बिहान ठिक यसै समयमा आउने गर्छौँ र रह कार्यक्रममा रहेर तपाईँलाई विविध जानकारीहरू दिने गर्छौँ जस अन्तर्गत आजको तिथिमिति त्यसै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ आजको राशिफल त्यस्तै गरी रेडियो अर्पण एक सय चार बेगर्सबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ जानकारी र तमा आफन्तलेन्मदिनका शुभकामनाहरू गर्छ सु। <च्चाँगा> शुभ बिहानीको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एकछिुप्लो पाँच मेगामा इन्टरनेट अनलाइन गरेर पनि विश्वको जुन सुकेको छ कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट दुई हजार सत्तरी साल जेठ महिनाको 27 गते सोमबार तदनुसार दुई हजार तेह्र जुन दस तारिक ज्येष्ठ शुक्ल पक्ष द्वितीयतिथि राति एक बजेर अठार मिनेट उपरान्त तृतीय तिथि आद्रा नक्षत्र राति एक बजेर उन्चास मिनट उपरान्त पुनर्वशु नक्षत्र गण्डयोग राति आठ बजेर बिस मिनट उपरान्त वृद्धि योग बालकरण आनन्दादि योगमा काली योग र चन्द्रमा मिथुन राशिमा अमृत बेला बिहान छ बजेर अडतिस मिनटसम्म यो त भयो आजको तिथिमिति र अब भने कार्यक्रममा पालो भएको छ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले के कसरी देखाएको छ तपाईँको आजको दिनलाई अबको क्रममा हामी राख्छौँ आजको राशिफल मेष राशि मेष राशि हुने तपाईँको आजको दिन सामान्य रहेको छ शरीरमा चटपटक लाग्न सक्छ तपाईँलाई आज ख्याल होला र आफ्नो शरीरको तपाईँले आज आफै हेरविचार गर्नुभयो भने राम्रो हुनेछ वृष राशी।, राशी हुने तपाईले आज विशेष गरी अरूको काममा संलग्न हुनुपर्ने खालको समय रहेको देखिन्छ त्यसै तपाईले तपाईँले गर्नुभएको कामको त्यति धेरै महत्त्व नहुन सक्छ आज र अरूले तपाईँको कुरा काट्ने खालको समय पनि देखिन्छ मिथुन राशि नया विचार को सर्जना बेला जिम्मेवारी आज आईला कर्कट राशि आज मन चंचल होने खाल, करकोट करकोट हुने हुने खाल समय राजनीतिक चाशू आज बढ़ने देखी चिंहार राशी। चिंहार राशी हुने आज विशेष कृषि को क्षेत्र बाद आर्थिक लाभ ने खाल समय रह पूजा ठानेर तमाम तभी आज को दिन निकल राशि कन्या राशि हुने तपाईँलाई सानोतिनो समस्या आइ रहला आज घाउ चुटपट पनि लाग्न सक्छ त्यसको पनि सम्भावना रहेको छ त्यसैले तपाईँ हर बखत सजग रहनु राशि तुला राशि हुने तपाईँलाई आज व्यापारबाट राम्रो लाभ मिल्ने देखिन्छ त्यस्तै गरी नोकरीबाट पनि तपाईँले आज सन्तोषको सास फेर्न पाउनुहुनेछ सा। राशि हुने तपाईलाई आज परिवारजनबाट राम्रो सहयोग मिल्ने देखिन्छ त्यसै गरी माया ममता पनि त्यत्तिकै आज तपाईँले पाउनुहुनेछ र केही बोल्दा भने तपाईँले आज विचार गर्नुहोला धनु राशि हुने तपाईँको लागि आजको दिनमा अरूको भलाइको लागि आफू खटिनु पर्नेछ त्यसै गरी तपाईँले गरेको कामको धेरै नै महत्त्व हुनेछ आज र धेरैले तपाईँको प्रशंसा गर्नेछ मकर राशि मकर राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको सा छ कुछ कृषिको क्षेत्रबाट तपाईँलाई आज विशेष गरी राम्रो हुने देखिन्छ र हरेक क्षेत्रबाट तपाईँलाई आज सफलता मिल्दैछ कुम्भ राशि हुने तपाईँलाई आज पढाइ लेखाइबाट निकै नै राम्रो लाभ मिल्ने खालको दिन रहेको छ त्यस्तै गरी नयाँ वस्तुको सृजना तथा साहित्यतिर ती पनि एकदमै मन जानेछ र रा अन्तमा मिन राशि र अन्तमा मेन राशि हुने तपाईँको लागि आज मन चञ्चल हुने खालको समय रहेको देखिन्छ त्यस्तै राजनीतिक चासो पनि तपाईँलाई आज बढ्ने छ भने यात्राको लागि उपयुक्त समय रहेको देखिन्छ यो त भयो आजको राशिफल हुन त राशिफलले जे जस्तो भने पनि तपाईँले सधैँ असल कर्म गर्नुहोस् सधैँ असल विचार राख्नुहोस् अनि सकारात्मक सोच बनाएर सधैँ अगाडि बढ्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् सुखद रहनेछन्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 तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुत कार्यक्रममा शुभ बिहानी सँगसँगै हुनुहुन्छ प्रविधि कक्षबाट रिजनको साथ मिलेको छ अनि तपाईँको साथमा शुभ प्रतीक्षा र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले स्वास्थ्य सरकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा र आठ बजेको भालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले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 सहकर्मी अनु पाण्डेको साथमा र एघार बजेको बालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बजे बजेसम्म तपाईँले जस्ट फर सुन्न सक्नुहुनेछ सहकर्मी समझेना अनि म उपस्थित हुनेछु तपाईँलाई साथ दिनको लागि र बाह्र बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाड़ी समाचार, समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले नन स्टप बलिउड अन्तर्गत रहेर रौ। नयाँ नयाँ गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र एक बजेको पालो हो अर्पण खबरको अर्पण खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले अफलाइन चोइस सुन्न सक्नुहुनेछ र दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु तिन बजेको पालो हो नेपालबारी समाचारको र नेपाल बारी समाचार लगत्तै करिब चार बजेसम्म तपाईँले अर्पण फिल्मी गीत सुन्न सक्नुहुनेछ सहकर्मी सागरको साथमा र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले सहकर्मी ज्योतिको साथमा कार्यक्रम गृह संसार सुन्न सक्नुहुनेछ र पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाणी समाचार लगत्तै छत्तिसदेखि बजे बजेसम्म तपाईँले अर्को स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजे तपाईँले मौला कालिका सुन चाँदी पसलले प्रायोजन गरेको कार्यक्रम अर्को सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु छत्तिसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्नुहुनेछ र आठ बजेको पालो हो नेपाल वाणी समाचारको र नेपालवाणी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म महावीर विश्वकर्माको साथमा सिआइएनबाट बहकिने मन सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुल्दुली डट सुन्न सक्नुहुनेछ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 यो त भयो रेडियो अर्पण एक सय चार थप्लो भाष मेगा हर्जबाट आज प्रसारण हुने कार्यक्रमका झलकहरू र अब भने कार्यक्रममा पालो भएको छ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनुभएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने आज हजुर जसको जन्मदिन परेको छ आज जन्मदिन पर्नुहुने तपाई सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने बधाई तथा शुभकामना र कतै जाँदै हुनुहुन्छ कुनै ठाउँको यात्रा तय गर्नुभएको छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार थुप्रो आज जन्मदिनको मोहना बस्नुहुने विनोद पौडेलको र विनोदलाई आज परेको जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा खेमप्रसाद पौडेल त्यस्तै गरी मम्मी हुनुहुन्छ अप्सरा पौडेल भाइ विकास पौडेल त्यस्तै गरी ठुलो बाबा हुनुहुन्छ टङ्कनाथ पौडेल ठुलो मम्मी लिला पौडेल दाई हुनुहुन्छ त्यसै गरी दिपक पौडेल भाउजू सीता पौडेल छोरी सदिक्षा त्यस्तै हुनुहुन्छ दिदी दिपा छोरी दिया त्यस्तै गरी भिनाजु हुनुहुन्छ बासु र माइलो बुवा हुनुहुन्छ वासुदेव पौडेल त्यस्तै गरी माइलो मम्मी हुनुहुन्छ गङ्गा पौडेल दाईहरू विश्वास पौडेल पोषक पौडेल र त्यस्तै गरी मामा घरबाट हजुरबुवा हुनुहुन्छ बालकृष्ण घिमिरे हजुरआमा गङ्गा घिमिरे त्यस्तै गरी मामाहरू हुनुहुन्छ शिव सीताराम ऋषि माइजूहरू हुनुहुन्छ विष्णु अङ्किता भाइ अमृत अमृता त्यस्तै गरी आमा हुनुहुन्छ कमला वाग्ले ठुलो बाबा श्री प्रसाद वाग्ले त्यस्तै गरी भाइ हुनुहुन्छ सुबोध बहिनी सुजिता र सानीमा हुनुहुन्छ सुभद्रा सापकोटा हरि सापकोटा सानोबुवा त्यस्तै गरी कोपिला पुष्कर र त्यस्तै गरी सानिमा हुनुहुन्छ सुशीला आचार्य हरिप्रसाद आचार्य सन्तोष सुमन र त्यस्तै गरी बकुलरबाट हुनुहुन्छ बाबा नारायण प्रसाद पोखरेल मम्मी तारा पोखरेल भाइ प्रमोद पोखरेल र बहिनी प्रतिमा पोखरेलले धेरै धेरै शुभकामना दिनुभएको छ र त्यस्तै गरी बकुलरबाटै हुनुहुन्छ दाई रुजन केसी र भाउजू सुनिता केसीले पनि आज जन्मदिन पर्नुहुने विनोदलाई धेरै धेरै शुभकामना दिनुभएको छ र आज जन्मदिन पर्नुहुने उहाँलाई मेरो तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना त्यो जानकारी सँगसँगै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ यतिनजेलसम्म तपाईँले शुभ बिहानीको यो श्रृङ्खला सुनेर बस्दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर बस्दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिनजेलसम्मको प्राविधिक साथको लागि रुजललाई पनि धेरै धेरै धन्यवाद दिँदै शुभ आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु अन्तमा एकदमै बुढी हुनुभएको छ फुपू हुनुहुन्छ पम्फादेवी आचार्य उहाँले पनि आज जन्मदिन पाउनुहुने दे बिनुलाई धेरै धेरै शुभकामना दिनुभएको छ उहाँको तर्फबाट पनि जन्मदिनको शुभकामना राख्दै म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार यहाँको दिन शुभ रहोस् तिमी हस यो माया तिमीलाई तिमी लाख वर्ष बाज यो खुसी यो रमाइलो आउमी